भेटको 24 घण्टा नबित्दै पत्नी वियोगको पीड़ामा रहेका श्रीमान मणिराज पाण्डे र शोकाकुल परिवारको रूपन्दै देवद नगरपालिका तीन सूर्य पुरा स्थित घरमा हामी पुगेका थियौं बुटोलबाट खैरेनी बजार हुँदै दक्षिण तर्फ रहेको सूर्य पुरा टोल हाम्रो पहिलो यात्रा भएकोले हामीले त्यस वडाका ओडा अध्यक्ष वैकुण्ट कुंवरको सहयोग लिएर त्यहाँ पुगेका थियौं सड़क भन्दा भित्र शोकाकुल पाण्डे परिवारको घर रहेछ एक छोरा दुई छोरी सहित तीन सन्तान रहेका पाण्डेले पन्द्र वर्ष सम्म, खाड़ी का विभिन्न म्लूक में दुःख मजदुरी गरेर, घर गर बनाया तेरह वर्ष को खोलो उमेर देख भारत को रोजगार कर पांडे को। उमेर अलीस काटे एवटा गीत श्रीमती परिवारसंग रिन आईप्र थे तर ते गीतमा भो विदेश फर्के पांडे का पन्द्र वर्षीय कान्छी छोरी प्रकृति पाण्डे जसले कक्षा नौमा पढ्दै रहेछन् उनकी अठार वर्षीय दिदी आकृति पाण्डेले प्लस टू पढ्दैछन् कक्षा सातमा पढ्ने तेह्र वर्षीय छोरा प्रशान्त पाण्डे यति आमाको काँच कुनोमा बसिरहेका छन् यस्तो हृदय विदार घटनाको रिपोर्टिङ गर्नका लागि उड़ा अध्यक्ष वैकुण्ठ कुवरले हामीलाई निकै सहयोग पुराउनु उहाँकै सहयोगमा हामीले मृतक माया पाण्डेको तस्विरमा श्रद्धाजली अर्पण गरी सुकाकुल परिवार श्रीमानै मज पाण्डेबाट कुराकानी हजुर वैदेशिक रोजगारमा कि जान कति वर्ष भएको छोटल गर्दा पन्ध्र सोह्र वर्ष अहिले कति वर्षको बीचमा कतारबाट आउँदै हुनुहुन्छ यो घर आफ्नै कमाइले किन्नु भएको र श्रीमती कहिले पुग्नु भएको ठ हुन्छ जुन गएको दिन हो त्यो दिन एक गते बिहान आउनुभएको बिहानै राति गएको थियो फलाई नौ बजे बाहिर निस्केको थिएँ बिहानको काम त्यो पनि एक गते नै गर्थेट फ्लाइटमा आएको भयो सुन्नु लाइटमा आइएन भयो यस्तो हुन्छ भने त अब आइन्थ्यो होला निट बसमा आउनुभयो नाइट बसमा कहाँसम्म यहाँहरूको बोलचाल भइरहेको थियो बोलचाल त खाना खाने ठाउँमा अनि एकछिन निराइयो कहाँ खाना के ठाउँ भन्नु थियो म चढेको नौ बजे साढे आठ नौ बेर त बस्न पनि भ्याउनु भएन यहाँबाट काठमाडौँ त बस्यो नि बिहान नौ बजी आएपछि बेलुकी सात आठ बजीसम्म बस्यो म गर्नुभयो होला त्यस्तै घुम्नु भनेपछि खाना खाने ठाउँमा कुराकानी भयो त्यसपछि सुत्नु मिलाउनु भयो खाना खाने ठाउँमा कुरा जानुभयो त्यसपछि कुराकानी त भइरहेछ ट्रिटमेन्ट अनि चाहिँ निदा यो बिहान भयो निदाखेरि तपाईँ तपाईँले आफैले बोलाउनु भएको काठमाडौँ आउनु मैले भयो तपाईँ त घाइते हुनु भएन त्यो भएन अलिअलि सामान्य सामान्य त्यस्तो केही छ त्यस्तो स्वास्थ्य ठिकै छ अहिले छ परिवारकै खुसीको लागि हामी विदेश जान्छौँ अनेक मजदुरी गर्छौँ तर दुर्भाग्य यस्तो पनि हुँदो रहेछ त्यही मणि पाण्डेको दाईलाई चाहिँ सबभन्दा पहिला मणि पाण्डेको दाईलाई चाहिँ मैले जानकारी गराएर यस्तो यस्तो भन्छ भनेपछि अनि उहाँ हिँड्नुभयो तुरुन्त चाहिँ उहाँले चाहिँ अब आफ्नो ज्वाइँको माध्यमबाट जान भनेर हिँड्नुभएको यहाँबाट अनि बाटोमा उहाँसँग मैले झन् कुनै अब सब भएको थाहा पाइसकेपछि मैले फेरि बिचमा उहाँहरूसँग सम्पर्क गर्न चाहेन किनभने उहाँहरू जाने क्रममा झन् उहाँहरू यातिनु होला के होला भनेर मैले उहाँहरूलाई जानकारी गराएन अनि एकैचोटि सबै समाजमा थाहा भइसक्यो अनि समाजहरू पनि अब जानलाई हाँडा जानुभयो कतिपय जानुभयो म आफ्नो झन् घरमा फेरि मेरो आफ्नो पनि श्राद्ध थियो त्यस कारणले म जान पाएन अरू साथीहरू लग जानुभएको थाहा पाइसकेपछि परिवारकै लागि भनेर आफ्नो बच्चा बच्चीहरूलाई परिवारको लागि सुख शान्ति गराउँछु भनेर अब जाने एउटा परदेश जानियो अब गाउँ करममा जाने आउँदा जाने त्यो आफ्नै काखामा त्यस्तो हुँदा अब यो त कसलाई पनि नपरोस् भन्ने हो झन् नजिक नजिक छिमेकमा पर्दा झन् हामीलाई त्यसको पीडा त सबै सिङ्गल गाउँलाई जो परिरहेको छुट्टीमा आउनुभएको थियो बाटोमा <Dialogue> भनेका के कुराहरू मनाउनु छ तपाईँ यस दुःखद घटनाले सबै सुखाकुल हुनुहुन्छ यो गाउँ जिल्लो अत्यन्तै मर्माहत्त अवस्थामा सबै चाहिँ छौँ जसले सुन्यो त्यसलाई चाहिँ यो घटना सत्य होइन कि भन्ने चाहिँ लागिरहेको छ तर पनि अब सत्यलाई स्वीकार गर्नुभन्दा अरू विकल्प छैन मेरो विष्णु प्रसाद आर्याल मेरो भाउजू मैले भाउजू भन्नुपर्ने नाताले बिचमा म पनि केही काममा जोडिँदै थिएँ काम, काम गर्दै थिएँ जब मैले थाहा पाएँ अब अचम्म मेरो परिवारभित्रै त्यस्तो चाहिँ दुःखद महसुस हो दुखित भयो दुखित हुने भन्दा सिवाय के नै रहेछ यथार्थमा अब स्विकार्दै गर्दो रहेछ स्विरले घट्ने घटना भनिदिएको फेरि पनि भिडियो जानुको बाध्यता छ तपाईँलाई जानु पर्यो भने जमाना आउनु कति वर्ष भएको रहेछ साइजबाट आउनुभएको हजुर बुवाहरू आउनुभएको कति वर्ष भएको रहेछ यहाँ बुवाहरू आएको छ बुवा हुनुहुन्छ आमा पनि कति भाइ हुनुहुन्छ भाइहरू कहाँ आउनुहुन्छ तिनटाभ्यू आयो हजुरको शुभनाम चाहिँ मेरो कोमलचन्द्र पाण्डे ए नजिक यो घर के समय हुनुहुन्छ के भन्दै हुनुहुन्छ गुवामा जाने बेलामा म जाँदैछु हानुबा पाण्डे हुनुभयो हानुबामाण्डे हुनुभयो कोमलचन्द्र पाण्डे कोमलचन्द्र पाण्डे तिन मेलका क्रममा आफूलाई निकै भएको थियो उहाँले सरसामान चप है त्यो जु चप्पल यस्तो तपाईँहरू एउटै सिटमा एउटै एउटै यस्तै क्याबिनको सिटमा तपाईँ त लामो हुन्छ नि तल बलग हुन्छ अगाडि ड्राइभरलाई पनि केही भएन तपाईँ कोखमा बसेकोले पनि केही भएन उहाँ छेउतिर सिसार हेर्केर हुनुहुन्छ कि सर झम्मै ट्रकले त्यहाँ त्यहाँ खायो अगाडिबाटै ठोक्किएको अब ऊ के हो कि के भयो ऊ बाँच्यो मलाई पनि त्यस्तो केही भयो होइन उसलाई मात्रै हामी जस्तो त्यही नै मृत्यु भयो भइसकेको छ यही मृत्यु भएको मैले लिएर गएको हस्पिटल यही हो बस्नुमा चाहिँ अब दुई छ तिन चालिस उन्नाइस हजुरको शङ्का यत्रो वर्षको कमाइले के के गर्नुभएछ तपाईँले परिवार पठाउनु घर अनि जमिन कति छ जमिन यही छ स्वदेशमै रोजगारी भएको भए तर स्वतन्त्र विदेश आउनु पर्दैन स्वदेशमै सरकारले गाडी दिएको भए किन जानु पर्थ्यो नबढेर यसपालि घर थप्ने कुरा थियो के थियो तपाईँ कति वर्षको उमेरबाट घर छोडेर मजदुर गर्न हिँड्नु भयो बाह्र तेह्र कहाँ जानुभयो पहिला पहिला कति वर्ष जति बस्नु सात आठ वर्ष इण्डियनमा बस्यो आठ नौ त्यसपछि कथा साउदी कोय तिनजनाको तिन चाहिँ चालिस वर्ष उमेरको बेसी घरमा आएर बस्ने भन्छन् तर त्यो चाहिँ दुर्भाग्यपूर्ण भयो दुर्भाग्य शिव चला ड्राइभर मा पास सेवन गरेको भनेर त मैले भिडियो खिचेको होटलमै पुर्नु भयो के हेर्नु भो वाले ड्राइभरले मैले जिममा बसेर चाहिँ खाएको थिएँ देखियो भिडियो सर तपाईले त भन्दै हुनुहुन्थ्यो हैन पुगिनी हो कि हैन पनि भन्दै हुनुहुन्थ्यो भन्नैछ त्यही भिडियो चाहिँ मैले हेर्न पाएछु मैले के थियो सम्मले त त्यसरी बनाउनु भयो है त्यसरी म उनीहरुले खाना प खाने तरिकाले भाइले मेडमले पनि थाहा छैन त्यतिबेला छ कसैलाई यस्तो होला भन्ने सोच पनि वान बसेर चाहिँ सुन साईनी साईनी लापर ला ड्राइभरको लापरवाही नै होइन त्यस्तो बाटा खाएर चलाउनु भने लापरवाही खास मान्छेको ठेराम अलिअलिबाट होटलमा त्यही बस पारेकै छ बस्यो होटल आइयो जगतमा साँच्ची तिमी ईश्वर नै छौ भने यस्तो कोही कसैको जोडीलाई नपारी देऊ तीन वर्ष पछि विदेशबाट श्रीमान त्यसमा श्रीमानबाट ती माया देवीलाई जस्तो चुडेर नलैज कम से केही दिन तेट्न देऊ यस्तो त मानव जगतमा अति नै भयो त्यस सुगाकुल परिवार जनसंघको कुराकानीका क्रममा मनमा यस्तै यस्तै कुरा खेल्यौ मुटु भक्कानी हो तर विधाताको विधि कसैले टोर्न मेट्न आखिर यस्तै कतिपय हृदय विधार घटनामा सबैले सानै परेको छ र त्यस शोकाकुल परिवारलाई पनि सहन शक्ति प्रदान होस् सानै उमेरमा आमा गुमाएका ती बालबालिकाको पठन पठनमा कमी नहोस् यही कामना गर्दै र शोक परिवारजन प्रति गहिरो समावेदना प्रकट गर्दै मृतक माया देवी पाण्डे भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै यस्तो मर्माहत पार्ने घटनाको खबर आगामी दिनमा उठाउने अवस्था आइ भन्ने कामना गर्दै म कार्यक्रम संचालक प्रेम सुनार बीता चाहू नमस्ते कई सला जो मत कैले रोधी कैले रोधी नो नीद्रा न कसई को कसाइको न कसई कसाइको धरा